रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लू रेडियो अर्पण डट कम डट एनपी मार्फत एकै साथ रहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल सत्तारूढ़ नेपाली कंग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा उठाउने एजेण्डाको तत्काल टुंगो लगाउन सरकारलाई निर्देशन दिएको छ प्रधानमन्त्री निवास बालवाटारमा बसेको कंग्रेस पदाधिकारी बैठकले मोदीको भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा प्रयोग गर्न सकिने गरी एजेण्डा तय गर्न निर्देशन दिएको कंग्रेस प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिनुभएको छ यो भ्रमणलाई हाम्रो राष्ट्रिय हितमा अधिकतम उपयोग गर्नुपर्छ बडुले भन्नुभयो पावर ट्रेड पनि राष्ट्रिय हितमा उपयोग गर्नुपर्छ सरकारले भ्रमण शुरू हुनु अघि नै सम्झौताहरूको बारेमा टुंगो लगाउनु पर्नेमा कंग्रेसको जोड़ रहेको उहाँले बताउनु भएको छ बढ़ुले सरकारले तय गरेका एजेण्डालाई दलहरूको बीचमा छलफल गरेर अन्तिम रूप दिइने पनि बताउनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा वहाँसँग नेपालको आन्तरिक राजनीतिको विषयमा कुरा गर्न नहुने बताउनु भएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा वहाँले हिन्दू राष्ट्र राश्ट धर्मनिरपेक्षता र गणतन्त्र नेपालको आन्तरिक मामिला भएकाले त्यसमा भारतीय प्रधानमन्त्री मोदीसँग कुनै कुरा गर्न नहुने उहाँले बताउनु भएको छ मोदीको भ्रमणका बेला नेपालले राजनीतिक विषय छाड़ेर आर्थिक विकासको एजेण्डालाई अघि तर्क करते राप्रप नेपले भारत ने उच्च नेपच्च प्राथमिकता में राखले भारत संबंध लचाई में पुर्याने विश्वास व्यक्त कर अध्यक्ष पाले मोदीले छिमेकी पहिले भन्ने अवधारणा ल्याएकाले आसनमा भ्रमण समस्या समाधानको विन्दु हुन सक्ने दावी गर्दै संसदमा मोदीले गर्ने सम्बोधनमा भारतीय धारणा र एजेण्डा अर्थात नेपाल प्रतिको नयाँ भिजन सार्वजनिक हुने विश्वास व्यक्त गर्नुभएको छ नेपाल भारतबीचको सम्बन्ध बहुआयामिक भए जस्तै समस्या पनि बहुआयामिक नै भएको भन्दै त्यसको समाधानको लागि नेपाल आफैले ने रोड म्याप तय गर्नुपर्नेमा जोड़ दिनुभयो नेपालमा बाघको संख्या त्रिसठी प्रतिशतले बढेको छ पाँच वर्षको अवधिमा बाको संख्या बढ़ेर एक सय अन्ठानब्बे पुगेको चिदम्बुङ राष्ट्रिय निकुञ्जले जनाएको छ सन् उन्नाइस सन दुई हजार नौमा गरिएको नेपालमा सन् उन्नाइस सय नौमा गरिएको गणनामा नेपालका संरक्षित क्षेत्रमा एक सय पच्चीस पाटे बाघ रहेको थियो बाघ संरक्षणका लागि निरन्तर गरिएको अनुगमन वासस्थान तथा आहारको व्यवस्थापन त्यस्तै चोरी शिकार नियन्त्रणका लागि प्रभावकारी काम गरेका कारण यो अवधिमा नेपालमा त्रिहत्तरवटा बाघ बढ़ेको पाइएको छ चितवनमा भने पाँच वर्षको अवधिमा उनातिसवटा बाघ बढ़ेको छ दुई हजार गरिएको गणनामा चितवनमा एकानब्बेवटा बाघ रहेकोमा त्यो संख्या बढ़ेर एक पुगेको छ चौथो विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषराहले अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी बाघ बढ़ेको तथ्याङ्क र बाघ संरक्षणका लागि गरिएका प्रयासहरूको बारेमा जानकारी गराएको हो दुई हजार नौसम्म एक रहेको बाघको संख्या सन् दुई हजार बाह्रसम्ममा पुगेको थियो पछिल्लो दुई वर्षको अवधिमा वटा बाघ बढ़ेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुँवरले जानकारी दिनुभएको छ निकुञ्जले गरेको बाघको अनुगमन अनुसन्धान तथा सर्वेबाट चितवन राष्ट्रिय निकुञ्जमा एक सय राष्ट्रिय निकुञ्जमा पचास बाँके राष्ट्रिय निकुञ्जमा चारवटा शुक्ला फाँटा वनजन्तु आरक्षमा सत्र र पर्सा वनजन्तु आरक्षमा सातवटा बाघ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्रका प्रमुख डाक्टर चिरञ्जीवी पोखरेलले जानकारी दिनुभएको छ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 गोंग ग्याङ नामक पानी जहाजमा सन् दुई हजार तेह्रको जुलाईमा क्युवाको सोभियतकालीन सुभी, हतियार र लड़ाकू जहाज चिनीको बोरा मुनि लुकाइएको अवस्थामा पनामा नहरबाट नियन्त्रणमा लिएको थियो राष्ट्रसंघको उत्तर कोरियाली प्रतिबन्ध समितिले ओसन मेरिटाइम म्यानेजमेन्ट कम्पनीले हतियार ओसार पसार गर्न मुख्य भूमिका खेलेको र उत्तर कोरियाले राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन हुने गरी हतियार ओसार पसारको रणनीति अपनाएको ठहर गरेको छ क्युवाली अधिकारीहरूले पानी जहाजमा प्रयोग गर्न आएका टन हतियार रहेको ती मरमतका लागि उत्तर कोरियामा पठाइएको दावी गर्दै आएका छन् राष्ट्रसंघले भने क्यूवा र उत्तर कोरियाकै बीच सैन्य सहकार्य भएको संकेत गर्दै दे। दुवै देशले राष्ट्रसंघको प्रतिबन्धको गम्भीर उल्लंघन गरेको टिप्पणी गरेको छ रसबेनी क्लब रियल मैड्रिड का स्थायीकरी खिलाड़ी क्रिस्टियनो रोनाल्डो ने गोल 50 अवार्ड जितेगा सन् दुई सन हजार तेरह चौदह सीजन का पचास उत्कृष्ट गोलकर्ता मध्य रोनाल्डो एक नंबर में पड़े हु फूटबल संबंधी वेबसाइट गोल्ड डट कमें दवाड़ रोनालडोले प्राप्त करें यह तेसरो पटक हो गोल्ड गिफ्टी को दोसों नंबर में नेदरलैंड्स का आर्जेन रोबीन तेसरो नंबर में आर्जेन्टीना फिलिम लाहम रौ नंबर में जर्मनीक थोमस मूलर पड़े हाउस तो इसका साथे अपराह चार बजे को अर्पण खबर सको अनिता अर्यल विदा नमस्कार.